ठुलो पाँचमी आवाज सुनिरहनु भएको छ विश्वको जुनसुकै कुरामा रहेछ पनि डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी मार्फत तपाईँ यो आवाज सुनिरहनु भएको छ अबको करिब करिब बाह्र बजीसम्म चाहिँ टक्क अब दुलुआबाजीका जिन्दगीका रमाइला रमाइला कुराहरू तपाईँले सुन्न पाउनुहुनेछ अब सुरुवातमा एउटा नराम्रो बानी छ क्या पनि थाहा छ फेरि यो नराम्रो बानी छ भनेपछि मुसे मुसे मुसे मुस्यो मुस्यो हाँसेर खपिन खाने किनभने अब नराम्रो बानी मैले चाहिँ प्रयोग गरेपछि अब राजन नातिको पनि गाना सुन्न पाउने भाइ रति पनि गाना सुन्ने साह्रै धोको छ कसै हो नाति हो भनेपछि भन्नु थियो अहिलेसम्मलाई हटाउको हल्लाएर हो भनेर भन्ने कि गाना पनि बजाउने हो बजाउँदियो बाँदिउ भने हामीले सुनाऊ ल Béhulie, béhulie, béhulie Maaya ke hula Ha ha ha ha ha ha माया के नैरोहली माया के होला No जिन्दगी योटे फूल, जिन्दगी योटे फूल, नौ लक्षा आकाशमा सारा मेरी बेहुली हो राज्य ध्यानका जारी गरेको छ फित्ति ध्यान छैन यसो गाना बजिरहेको छ गाना सकिन लाग ख्याल छैन यहाँ बाजे यहाँ गानाको तलमा मग्नो छ त्यो पनि ख्याल छैन हो नि साँच्चै यो राजनातिको एकचोटि लाइसेन्स चेक नगरी भएन मैले अब क्याल नि हो ए यो लाइसेन्स चेक गर्नु भनेको एकचोटि नाति किन चाहिँ यस्तो हुन्छ भनेर चेक गर्नु मन थियो नाति डराउँछन् फेरि त्यति साह्रो चेक पनि नगर ठिकै छ अब जस्तो भर इन्जेक्ट रहिसकेका छौँ भन्ने कुरो तपाईँलाई मैले अवगत गराइहालेँ हेर्नुहोस् तपाईँलाई पनि थाहा भइसक्यो यो चाहिँ नि जुलुवाबारीको अड्डामा चाहिँ नि हामी छौँ भन्ने कुरो नाति नातिर थाहा भइसकेपछि मैले त्यहाँभन्दा गाडी कुरो पनि केही गर्नु परेन अब काल बेला जमाना खण्ड अब धेरै परिवर्तन भयो पहिलोको भन्दा काँड रह पहिलाको जस्तो धेरै बद्लियो अब अहिलेका त चाहिँ नि सिधै कुरा गरे पनि बाङ्गो गुन्ने मान्छेहरूले होइन कसै हो राजनाति एकदम मजाले हो त्यही हो अझै कुरो जे भन्यो त्यही सतह प्रतिशत सही हो भने अहिले अहिले आएर अनि अब नाति नातिना ना अर्को पनि कुरो जानकारी गरौँ अब गाई जात्रा नजिकै हो यो चैनी साउनको छब्बिस गते रेडियो अरू पनि एकछि चार झुप्लो पाँच झुपिका गाई जात्रा विशेष दुई हजार एकात्तर ननिस्ट कति घन्टा थाहा छ राजनाति कति घन्टा ए <laughs> पाँच घन्टा ननिस् त पाँच घन्टा बजे बजीबाट चार बजीसम्म रेडियो अर्पणमा गाई जात्राको चाहिँ एउटा ठुलो महोत्सव लाग्नेवाला छ त्यो दिन चाहिँ बिहानैदेखि रेडियो सुनेर भन्नुपर्छ नाति नातिनाहरूले अनि किन सुन्नुपर्छ भने त्यहाँ डुल्बा पनि केही प्रस्तुति हुनेवाला छ क्या त्यहाँ <laughs> त्यही भएर नाति नातिना नसुनेसम्म त अब फेरि कहरी चाहिँ त्यो ऊ गर्ने Uh, कसरी चाहिँ के भन्छ कसरी दिलो भए सफल हुने भनौँ न कहिलेकाहीँ यस्तो हार्ड नभएको चाहिँ उयो लचपट्टि हाल्छ त्यही भएर अब अर्को कुरो के भन्छ भन्दाखेरि अहिलेसम्म गएको कुरो त्यहीँ छोडिदिउँ अनि के भन्छ भन्दाखेरि दुईजना बिच कुरा भयो सीताले गीतासँग भनिन् अब म महेशसँग बिहे गर्न सक्दिनँ भयो भने सीताले भने किन तिमीले महेशलाई कुनै अर्कै केटीसँग देखे कि के हो भनेर सोधिन् गीताले भने होइन महेशले चाहिँ मलाई अर्कै केटासँग देखौ भनेर भने यस्तो पनि हुँदोरहेछौ अनि श्रीमतीले श्रीमानलाई भनिन् हिजोराति इन्द्रमा तिमी मलाई गाली गर्दै थियौ नि भनेर भन् अनि त्यसपछि लग्नेले भन्यो तिमीलाई भ्रम परा जस्तो छ भनेर भने कस्तो हो भ्रम भनेको निन्द्रामा हो होइन म निदाकै छुइनँ अरे <laughs> <laughs> <laughs> <laughs> <laughs> <laughs> मार्नीको गाली खाएरखेरि चाहिँ श्रीमा हो यिनी मलाई गाली खाद्य नभने पक्कैले त्यो के अरे उमा निद्रामा जाने गाली गरे होला अनि सोचिरहेछु के को हुँदै साँच्ची गाली गरेर झन् छोरा बजार घुम्न गएको थिएँ यो यहाँ देखाएको कुरो भन्दैछु गफा नै होइन बर्डर घुम्ने क्रममा छोरालाई आइसक्रिम किनिदिएँ दुईजना चाहिँ आमाबाब मिलेर होइन छोराले आइसक्रिम खान लाग्दाखेरि ट्याक्कै भैँमा खसेको छिटो छिटो टिक्नु खोजेको अँ आमा चाहिँ गाली गरेँ झक खसेको त्यसलाई पनि टिक्छ न टिक म अर्कै किनिदिउँ ल भनेर भन्नु त्यसपछि अनि एकछिनपछि हिँड्दा हिँड्दै बिचरा केटोको बाउथिङ लडेछन् हत्तपत्ता आमाले उठाउन खोजे त छोराले भनेछ छ मि खसेको चिल्ले नि उठाउने छोडिदिनुहोस् म अर्कै कुरा खोजिदिउँ अँ त्यही भएर चाहिँ यस्तो कुरो हुन्छ अनि तिन चारजना मान्छे मध्ये दुईजनाको झगडा भयो पहिलोले भन्यो एक पक्षी घानेरतिर चौसठीवटा दाँत हुँदै खसालिदिन्छु अनि झापाओस् भन्यो झगडा नगरेको मान्छेले चाहिँ हाँस्दै च्याच बोलिहाल होइन <laughs> है मान्छेको त बत्तिसवटामा दाँत हुन्छ चौसठवटा हुन्छ के भने तैँले भन्दा थर्का फेरि अर्कोले भने चुप्लाक तपिजामा पोल्छ भने मलाई पहिल्यै थाहा थियो त्यही भएर तेह्र गएर चौसठवटा झारिदिन्छु भने गफै त हो नि सम्झिन्छु चार लाख रुपियाँको चियाइयो भने त कोही एउटा त्यस्तै त हो नि कसैको नाति गफै त हो त्यसपछि एउटा आर्मीको पार्टीमा पार्टी सकिएपछि पार्टी एउटा सैनिकले बियर आफ्नो सर्टमा लुकाउँदै थियो यो देखेर म्यानेजरले देखेछ अनि रिसाउँदै दे भनेछ तिमीले के गर्दैछौ भने उसले भने बियर सर्टभित्र किन लुगाएको भने गा? गाली हरे गा त्यसपछि उसले भने सर तपाईँ आफैले नै भन्नुभएको होइन जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर सैनिकको भाषा त्यस्तै हो सैनिकको चाहिँ भाषा त यस्तै हुने रहेछ क्या युद्धको समय थियो महायुद्ध भइरहेको सीमावर्ती गाउँमा दुष्मनको एउटा फौज घुस्यो गाउँका सबै चाहिने उमेर भएका केटीहरू उनीहरूसँग के बच्नको लागि गाउँ बाहिरको एउटा सुरक्षित ठाउँमा भागे भागिसकेपछि एउटा बुढी महिला पनि करिब सत्तरी असी वर्षको बुढी मैला पनि उनीहरूसँगै भाग्न थाल्यो एउटा केटाले सोधेछन् आमा तपाईँ किन भाग्नु भएको अब खतरा त हामीलाई पो छ त उमेरवारलाई पो बो छ त बुढाबुढीलाई छैन नि भने त बुढी आमाइले भनिन्छ नि है तिमीलाई देखिन हौ त्यो उता आएको एउटा असु वर्ष बुढो पनि त अरे <laughs> <laughs> त्यसपछि कक्षामा पढाइ भइरहेको शिक्षकले भने राम भने त काल कति प्रकारको हुन्छ भनेर सोधे उले पनि जेनकको उठेर भन्नुभयो तीन प्रकारको स्या भने सरले पनि स्याबा अब तिनैवटाको एउटा एउटा उदाहरण देउ त बाबु भन्यो भने उसले भन्यो सर मैले हिजो तपाईँको छोरीले देखेको थिएँ यो भविष्यकाल हो आज म उनीलाई माया गर्छु यो ए अहिलेको भूतकाल है फेरि भविष्य भएछ <laughs> नातिले के भन्छ भनेको मरे प्रतिक्रिया नदिने बाहिर बसेर सुनेरबाट त हुन्छ गलत भए ठाउँमा ल बाजे भन्नु पर्दैन मैले हिजो तपाईँको फेरिले देखेको थिएँ यो भूतकाल हो आज म मा उनीहरूलाई माया गर्छु यो वर्तमान काल हो र भोलि म उसलाई भगाएर लानेछु यो भविष्यकाल हो <laughs> अनि शिक्षकले फेरि सोध्नुभयो अब त्यो नेपालीको सिद्धि अब गणितको पढाइ सुरु भयो शिक्षक विद्यार्थी तिमीलाई किन गणित विषय राम्रो लाग्दैन ह भनेपछि विद्यार्थी भनेको किनभने तिमीलाई एकदम समस्या मात्रै हुन्छ कि छ त्यही भएर अरे दुईजना पागल कुरा गर्दै थिएँ पहिलो पागलले भने हेर् मैले संसारको सबै हिरामती किन्ने बारेमा सोचिरहेको छु नि भनौँ पहिलोले दोस्रोले भन्यो अँ रद गर्ने ठुलो कुरो होइन रर गर्न पाइन्छ तर यो संसारको सबै हिरामती म तिमीलाई बेच्दै बेच्दिनँ तिमी कहरी किन्छौ अरे गफै त हो नि सम्झिन्छौ चार लाखको चिया खाइयो भन्थ्यो क्या एउटी के भन्छ अब अनि कहाँ पुग्यो नाति म अनि प्रेमिकाले जहिनी भन्यो नि क्या के तिमी मलाई सधैँ प्रेम गर्छौ भने प्रेमीले भने हो साँच्चै म तिमीलाई प्रेम गर्छु मैले आफ्नो लिस्ट हिजो फेरि एकपटक चेक गरिसकेका छु भने <laughs> पुलिसका अफिसरले सिपाहीलाई रिसाएर भनेछन् मैले यो सुने कि हिजो तिमीले एकदम मातिनी गरी रक्सी पिएर सड़कमा ठेला गुडाउँदै खुब हल्ला मज्जायो उरे यस्तो चैत्रीकलाले हाम्रो पुलिसको नाम के रहन्छ म गरे त्यसै पुलिसले भने यो मलाई भन्दा पनि बढी तपाईँलाई थाहा हुनुपर्छ सर मैले राति हल्ला मच्याउँदै गुडाउने ठेलामा तपाईँ आफै सवार हुनुहुन्थ्यो अरे एउटा <laughs> व्यक्ति रक्सीले माथिदै सडकमा हिँड्दै थियो अनि एउटा खुट्टा दायाँ र अर्को खुट्टा बायाँ गरी लर्खरिँदै थियो किनभने अब आजभोलि त पिच अलिकति अग्लो भए नि त एक बित्ताति एउटा खुट्टो पिचा पर्दो रहेछ एउटा भैया पर्दोरहेछ त्यसरी हिँड्दै थियो यतिकै हौलदारो देखेर त्यसलाई एक जन्दाजा हिँड्काएपछि है त्यहाँ खुट्टा सबै ठेगाना छैन कति पिएको हो एउटा खुट्टा चाहिँ नि ऊमा चाहिँ नि भैँमा तल परेछ एउटा खुट्टा पिचमा परेको परे छ कसरी लडाइयो यो भन्दा एकजन्डा खाइसक्यो उसले भनेको धन्यवाद पुलिस दाई मेरो त एउटा खुट्टा पिच एउटा खुट्टा भैँमा रहेछ नत्र मैले त यो सम्झिँदै थिएँ होइन म कहिलेबाट चाहिँ यस्तो खोच्याउने लङ्गढा भएको छु भन्दा अरे त्यसपछि के भएछ भन्दाखेरि नाति नातिनाहरू साह्रै चक्चके छुकछुके जात्रा खालका क्या है अनि एउटा चाहिँ मेरो नाति असाध्यै चपचके घरमा केही गर्नुपऱ्यो के जे विराम गर्ने उयो गर्ने जे नराम्रो काम उयो गर्ने राम्रो भन्ने त्यो प्रकारले जिन्दगी जानेन भगवान् यस्तो पनि हुँदो जिन्दगी कहिले कहिले कसैलाई मया गरेर एउटै भुला गरेँ अहिले भन्दै एउटाले त्यस्तै अनि ऊ विद्यालय गए होइन विद्यालय गइसकेपछि शिक्षकले छोलाई तिम्रो परीक्षा आउनुलाई अब कसैको मनमा कुनै प्रश्नसँग सोध म भनिदिन्छु जस्तो सर भनिदिन्छु तर परीक्षा चाहिँ राम्रो गर्नुपर्छ नि भनेर भने त्यसपछि तिम मेरो नाति चुटक्केर भनौँ सर एउटै प्रश्न भनिदिनुहोस् यो प्रश्नपत्र कुन छापा खानेमा छापिँदैछ त्यसपछि त्यो भइसकेपछि म दिग्दार लाएर एक दिन झोडिँदै थिएँ अनि अगाडि एउटा हाम्रो गाउँका एउटाजना के भलादमी थिएन भलादमी हाम्रो राजनाति यस्तै भलादमी राजनाति कम त भलादमी छैन नि किन मैले सुनाएकै छैन अहिले सुनाउने हो त्यो कुरो उनी चाहिँ बजारमा हिँड्दै थिएँ उनी साह्रै दानी असल राम्रो मान्छे सबैलाई सद्बुद्धि दिने कसैले केही गाह्रो पर्यो भने हल निकालिदिने समस्या भाइ त्यस्ता मात्रै हिँड्दै थिएँ एउटा भिखारी चाहिँ नि बाटोमा आएर ल हजुर एक रुपियाँ दिनु पर्यो भन्ने आयो उनको अगाडि उनले भने तिम्रो लान लाग्दैन भयो सडकमा उभिएर भिख माग्नलाई भन्नु भने ती सज्जन ग्रेन् अनि भिखारी एकदमै रिसा ए जहाको एक रुपियाँ माग्दैछ तिम्रो त एक रुपियाँको लागि कि म अफिस खोलेर बसाउँ त अरे यस्तो पनि हुँदो रहेछ मैले भनेँ नि यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले लो अब के छ भन्दाखेरि गाना सुन्ने भन्ने कुरो भएछ राजनैतिक तर्फबाट जब गाना सुनौँ गानापछि बिरेक बिरेक पछि फेरि है फर्केर आउने नै छौ मा चिंद मन मा के छे फ सिंद म मनमा के चला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 एवं बाथरूम फिटिंग का सामान को हजार हमी कहा का सामान बाथरूम का सामानी किचन फिटिंग का सामान सुपथ मूल्य में पाइन हम कहा रोकियो कंपनी को धारो सात वर्ष को ग्यारंटी पांडा बोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसी उपलब्ध रह जानकारी कराई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 किचनदेखि बेडसम्म स्वदेशी र बिरेसी अफिस अनि घरको लागि फर्निचर पाएसी सामान पनि सस्तो अनि फर्निचर दङ्ग भासु माता हजुर हेरी हेरी आफ्नो घर आमा बुबा दिदी बहिनी ल कस्तो घर निकाललाई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 योड़ी छोड़ी छोडी न जानू नजानु भरकोरा फैसन को पांच लुगा जो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 मन का मना एक हाई को आउन लगो चाड़ बाड़ कविजी बढ़ो मन को चाहना भा होला, सुन सा गहना गहना राम हामी कहाँ आधुनिक डिजाइन का रेडिमेड तथा अर्डर अनुसार सुन चाँदीका गर गहनाहरू तयार गरी छ साथमा पुराना गहना सात फेर राशि अनुसारको पत्तर पनि उपलब्ध छ हरे ढकाल फोन नंबर सुना छपन पांच एकसठी दुई सी बीस मोबाइल अंठानबे चार चौन तेईस एक सौ सोलह रे चार इक्वन अंठानबे पांच सौ तिरासी कंपनी का बाइक तथा स्कूटर अब तीर चौरा चोक Better engine, Better braking, बेटर को लागी संदन 2011 year बादी 110cc को, वेगो TBS को, बनाये अरुण बाइक एक्स्ट्रा पिकअप आकर्षक लुक्स डिस्क बाइक 2009-2010 सम्पर्कितु अर्थराइज डिलर एक सौ रोक टी चितुवन फोन नम्बर शून्य छ पाँच बैसठी शून्य तेह्र पहिलो पटक बाइकको यात्राको भरपर्थी ता फेल भएका विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्व नै मान्यता प्राप्त भएको पास कर, रोज एजुकेशन सेंटर, चार पर फोन नंबर शून्य छप्पन्न पांच तिरियासी मोबाइल अंठानब्बे पचास उनका छूट भैया खुलो न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक सिच्यक, शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस को कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्गवेज एवं प्लस टूमा साइन्स पास गरी बिबीए र सीए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क न्यू साइनिङ एजुकेसन सेन्टर रत्नगर आर्ट दूरसञ्चारोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन बे चार एकाउन्न पुनः सर सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि सेन्टर पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प स्नेहा ब्युटी पार्लर कस्मेटिक एन्ड फेन्सी स्टोर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 राइजिंग जारेवलपमेंट बैंक को ठीक अगाड़ी प्रो पाइटर लक्ष्मी गुप्ता मोबाइल अंठानब्बे एक बाईस शून्य शून्य सात सैतीस स्तो भरे इन्जोयमा फेरि पनि स्वागत छ सुन्दै हुनुहुन्छ अरिपट सबैका लागि सधैँका लागि यो त्यो अरिपटि एक सय चार थोप्लो पाँच मेघाज अनि चाहिँ नि यो क्रममा यो गोसाईमा चाहिँ तपाईँसँगै रहलो कुराकानी चाहिँ नि मैले साँचिरहेको छु अब कुराकानी कहाँसम्म पुगेको थियो भन्दाखेरि यसो मिलाएर कुराकानी गरिरहेको छु क्या तपाईँहरूसँग फेरि तपाईँ सबै कुरो टक्टुक्क मिलाएर त्यसरी गरिरहेको अनि अहिले के के भनेको छ नाति मैले नाति के भन्दै थिएँ लाइसेन्सको कुरो क्या हो बाध्यो पनि के हो के हो काम छैन काँध छैन भनेर चाहिँ भन्छन् कि नाति पनि अब के भन्छ भन्नुहुन्छ भन्दाखेरि श्रीमतीले श्रीमानलाई सोधिन् तपाईँ मलाई कति माया गर्नुहुन्छ भनेर सोधिन् अब आजभोलि फेरि लोडिजले सोध्ने त्यही हो मलाई कति माया गर्यो कति गरेन माया कति छ यस्तै भन्छ सोध्ने अनि लोग्नीले भने शारजा जति गर्थ्यो नि उनी मलाई माया भनेर गरिदिनु लोग्नीले भने श्रीमती ओहो त्यति धेरै भनेपछि त मैले भने पनि तिमीले मेरो सम्झनामा ताजमहल बनाउँछौ होला नि होइन भनेर सोचे नि क्या श्रीमा तिमी फेरि अनि श्रीमान पनि के काम फेरि होइन आजकालको श्रीमान न हो उसले नै भन्दौ अरे डेफिनेटली बनाउँछु म तिमीले सम्झनामा ताजमहल बनाउँछु त्यसको लागि मैले प्लट पनि किनिसकेँ तर ढिलो तिमीले पो गरौ त अरे क्या यस्तो पनि कुरो भयो हौ ल हेर्नुहोस् त अब सिनेभन्दा श्रीमतीको सम्बन्ध भनेको साथै चाहिँ नि हुन्छ भने अब यहाँ त पहिलो जुनीमै जुनी यस्तो गति आइपुग्यो हो क्यार नि हो पहिलो जुनीमै पनि आधी पनि जुनी नबुझ त्यस्तो चाहिँ कुरो भने आउने भएकै कुरो भने अब फेरि तपाईँले ए काम पाखेन काज पाखेन जताततै नचहिनी नचहिनी कुरो भने ल्याएर सुनाएर भन्नुभयो होला त्यस्तो होइन वास्तव भनिदियो भने एकदम सही कुरो गरेँ हो अब बेसै लगाएदेखि मरिजाउँ ल यस्तै छ क्या यस्तै छ राजनाथीको कुनै ग्यारेन्टी नै भएन अब राजनाति त चाइनिज मोबाइल एकै लगाउनु थालि <laughs> राजनीति अहिले कति बेला बिहिरिन्छ थाहै हुन्छ राजनीति अलिकति दही पारा हो अनि तिनजना मान्छे र एउटा कुहिरे सँगसँगै रदुवाए तिनजना नेपाली एउटा कुहिरे अनि कुहिले अलिकति नेपाली पनि जानेको अलिकति ठुलो कुरो गर्नु चाहिँ एकदम सिपाली अनि उसले सिउँदै कुहिले भन्यो हाउ राम राम पनि कहाँ भन्छ र हाउ भन्छ क्या हाउम तिमीलाई सबभन्दा राम्रो लाग्यो फुल कुन हौ भनेर सोध्यौ राम पनि सोझ्यो बिचरा गुलाफ मनपर्छ नि मलाई त्यो कुहिरेजी भन्यो उसले फेरि कुहिले फुल हाल्यो हौ गुलाब त्यसले त म नाक पुसेर फाल्ने दुई नौ भनेर भनिदियो अनि झन्डा अर्कोलाई चाहिँ हौ तिमीलाई चाहिँ के मनपर्छ भनेपछि पक्कै पनि अब चाहिँ अब यसलाई भने त यसले चाहिने नाक पुसेर फाल्नु भन्छ यसलाई चाहिँ अब सालको पात राम्रो भन्नु पऱ्यो भन्दा चिन्नु पनि हुन्छ भन्दा हो मलाई त सालको पात मन पर्छ भने उयो भने हौ स्यालको पात स्यालको पातलाई चाहिँ म झन् आफ्नो नाक पुसेर सिँगार फाल्ने थियो हो अनि त्यसलाई रिसोद्यो अनि अर्कोलाई फेरि सोध्यो भने अब अर्कोलाई पनि सोध्यो त्यहाँ हरिलाई सोध्यो ऐ स्यामलाई स्यालको पात भन्दाखेरि चाहिँ नि हौ हरे हरि भयो नि के को हरिभरि ह्यारी हौ ह्यारी तिमीलाई के मन पर्छ मेरो उसले बडा उद्धि लाग्यो अँ पख्ला पख्लास तर अहिले उसले गुलाब भन्दा मैले हिँड्ना कुसेर फाल्छु रे सालको पात भन्दा हिँड्नु नाक कुसेर फाल्छु अब तपाईँ भोलि जनाएको छु भने मलाई त सिस्नु मनपर्ने गर्छ ल पुस्नु अब तेरो नाक हेरौ मरे कोहीले त ठाउँको ठाउँ बियोस् सत्य सात्यो भने हो यो नाति चाहिँ गफ लायो गफ लायो क्या भयो नि भने खाने के खाने गफ लाउँदैन म होइन अनि एकजना मूर्ख डाक्टरकोमा गएर कान पोलो भन्दा औषधी गर्न भान्छ डाक्टरले सोधेँ होइन हौ तपाईँको यो दाहिने कान कहरी पोलो भन्नु मूर्खले पनि म आइरन लगाउँदै थिएँ हेर्नु डक्टर साहब फोनको घन्टी बज्यो बिर्सेर मैले त फोनको साट त कानमा राखेको त्यही भएर कान पोलो दाहिने कान पोलो भन्नु अनि देउरे चाहिँ फेरि कहरी पोलो त फेरि भन्नुहोस् त फ्याक्टेरको फेरि घन्टी आयो नि फेरि अर्कोतिर त्यही आएर नै उठाएपछि क्या यस्तो <laughs> पनि हुँदैन रहेछ जिन्दगीमा कहिले कहिले कसैको हुँदा निति हो भनेको छ नि बिचरा होइन भन्दा पनि छ अदन दातीले हो भन्नै पऱ्यो त्यस्तै छ कुरो अब कुरो र कुरो पनि जानी जतामोरी पनि जानी छोराले चाहिँ नि बाबुली छोराले गाली गरे है तपाईँले गदा देखाएछ गदा भनेर मारे गाली गरेँ देखाएछ देखाएको छ भने ठ्याक्कै तेरै अनुहारको हुन्छ भनेपछि त्यो छोरालाई गाली गरेँ भाले अनि छोरा चाहिँ भने त्यो हो र त्यही हो पो रहेछ हौ सबैले मलाई तेरो अनुहार त तेरो बाउसेमा ठ्याक्कै मिल्छ भन्छ नि त अरे त्यतिखेर पनि भयो हौ एकैछिन हाँसो भाउ राजनीतिको कुनै ग्यारेन्टी छैन कति बेला हाँसो हान्छु नदेखि भर छैन क्या दान त्यही अहिले भने नि चाइनिज मरे भयो नादी म चाइनिज मगा भयो घर त्यसपछि एउटा व्यक्तिले राति हरेक घन्टा ओर्दै चिनीको भाँडा हेर्दै शुद्ध रहेछ अनि त्यसपछि उसको शिरमा चाहिँ अचम्म मानिन् र यो के गरे यो हरेस गरी अनि उसले पनि जवाब दिएछ छ नि म डाक्टरमा गएको थिएँ डाक्टरले हरेक घन्टामा सुगरको लेभल चेक गर्नु भनेर छन् क्या त्यही भएर हेरेको अरे डाक्टरले उसकै सुगरको लेभल पो हेर्नु बच्चाको सुगर हेर्नु भने होइन अब बुन्जिने कुरो नबुझेपछि अब मनमा चाहिँ नि त्यो नलिएपछि मनमा पि त पर्ने हो यो मन चाहिँ हो भन्छ क्या एउटाले सबैवटा कुकुर छोराहरू हुनुभन्दा एउटा मात्र असल खेर भइपुग्छ किनभने आकाशमा नौ लाख ताराहरू भए पनि रात अन्धकार नै हुन्छ तर जव एउटा चन्द्रमाको आगमन हुन्छ तब संसार नै छ हुन्छ कहिले कहिले त ज्ञान पनि गर्नु मन लाग्छ र मलाई ज्ञान गुणको कुरो पनि गर्न मनलाउँछ ज्ञानको कुरो दिँदाखेरि फेरि मजा छ नि त खै हो त्यो अस्ति पनि भइरहेको थिइनँ युवा जति खाडीमा नेता जति गाडीमा हुँदैछ नि नाति मैले यस्तो देशको स्थिति त्यस्तो छ सबैजना देशका हो युवाहरू खाडीमा गएर पसिनु गएका छन् अब नेताहरू चाहिँ जति जा। चले फेरि चाहिँ नि गाडीमा चाहिँ हिँडेर चाहिँ दिन बिताए यस्तो छ एउटा मान्छे कामको लागि इन्टरभ्यू दिने भए चाहिँ हेर्नुहोस् भएको घटना अन्तर्वार्ताले यदि तपाईँ पाँच मिनटको लागि प्रधानमन्त्री हुनुभयो भने है के गर्नुहुन्छ भनेको उसले भन्यो म चाउचाउ पकाउँछु सायद भने अन्तर्वादले लिनु सोध्यो किन भनेको त उसले पाँच मिनटमा चाउचाउ आएको के नै पाक्छ भने अन्तर्वादले फेरि सोध्यो अनि तपाईँ पाँच वर्षको लागि प्रधानमन्त्री हुनुभयो भने नि उसले झर्किने भन्यो नै म पाँच वर्षको लागि प्रधानमन्त्री हुन्न भने अन्तर्वाद सोध्यो किन किन भने सधैँ ए पाँच वर्ष लगाएर पकाएको त्यत्रो चाउचाउ कोले खान्छ यहाँ अरे <laughs> यस्तो पनि हुँदैछ जिन्दगी यहाँ कहिले कहिले भने यही हो क्या कसै हो नाति नातिले कुरो बुझ्यो मार्दिने के कसै हो कसै हो यो नातिसँग कुरो गर्दा के भन्छ अङ्ग्रेज यहाँ के भन्छ नि के भन्छ अरे फाइदा फाइदा ल अङ्ग्रेजी के के अरे सुनिन अब नसिनेस त्यो नातिले पनि एकदम चाहिँ नि उ गर्दैन क्या के लस भन्छ लस ए भगवान् अब म उदै जान्दिनँ नातिले के भन्छ नि थाहै छैन ल अब यस्तै कुरो हेर्नुहोस् अब बिदा माग्नुपर्छ भन्ने कुरो गरे खालि नातिले बिदा माग्नै पऱ्यो हौ अब एक दिन जसमा कार्यक्रम सुनेर साथ दिन यतापरे सम्पूर्णलाई धेरै धेरै धन्यवाद अब भोलि फेरि कार्यक्रम जस्तो फेरि हाँसी मजा केन्द्रमा रमाइलो गर्न आउने नै छौँ धन्यवाद अर्पण सबैका लागि सधैँका लागि अर्पण एक सय चार थुक्लो पाँच बिगा जनसम्म सुनेर साथ दिन तपाईँलाई धन्यवाद दिल्लोवादी विदा हुन्छ नमस्कार Tum mila aduro te beta Tum nahi manvari chu baby you are always on my mind Shau da koli sahala aza batao de ichu timila With chocolate and rain drops my karde chu propose ke ban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 तपाई हरकई चीर परिचित अस्पताल ओम साईराम अस्पताल का विशेषज्ञ सेवा हु प्रत्येक शनिवार बिहान नौतीस बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रत्येक शनिवार दिवसो एक बजे वरिष्ठ पेट छाती मोठू उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाटी तथा ता चाउकू रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हाथोड़ी तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिवार मध्यान्ह बजे नवजात शिशु तथा बालरोग विशेष त्यसै गरी प्रत्येक मंगलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मोटो उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे सहित गन्दलालबाट चितोन मेडिकल कलेज भरतपुरमा आउनुभयो नेपालकै ख्याति वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै मुटुको भिडियो एक्स इको कार्डियो भिडियो एक्स सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क सा। ओम साईराम अस्पताल रत्नगर दुई मेन रोड चाडी फोन नम्बर शून्य छपन्न यो मेरो दात छिद्रा परेर पनि दाँत नमिलेर वट नजोडिने च्यापू बाहिर निस्किने दाँत खप्टिने समस्याले गर्दा त्यसको उपचार गर्ने होला ए तिमीहरूलाई थाहा छैन केयर एन्ड रिसर्च सेन्टर टाढी जस्तोसुकै बाङ्गो टेङ्गो नमिलेको छिद्र परेको दाँत मुख र च्यापूको पनि विशेषज्ञ डाक्टरद्वारा उपचार भइरहेको छ नि हजुर यस्ता समस्या भइरहेका बिरामीहरू अब काठमाडौँ धाइरहनु पर्दैन अब